कोही आयो जिन्दगीमा खास दिएर गयो कोही आयो जिन्दगीमा बास दिएर गयो मिठा मिठा बातहरू खास दिएर गयो कोही आयो जिन्दगीमा बास दिएर गयो मिठा मिठा बातहरू खास दिएर गयो सडक छापहरू यस अर्थमा खुसी छन् सडक छापहरू यस अर्थमा खुसी छन् दियो कसैले धरती आकाश दिएर गयो मिठा मिठा बातहरू खास दिएर गयो खुसी नै खुसी दिन्छु भन्नेले पनि हेर खुसी नै खुसी दिन्छु भन्नेले पनि हेर सुखा थोरै पीडा बिन्दास दिएर गयो मिठा मिठा बातहरू खास दिएर गयो अब यो दुनियाँ के कामको छमलाई। अब यो दुनियाँ के कामको छ आज कसैले आकाश प्रकाशे प्रकाश दिएर गयो मिठा मिठा बातहरू खास दिएर गयो जो कहिल्यै नफर्किने गरी गएको छ जो कहिल्यै नफर्किने गरी गएको छ उसैले छिट्टै आउने विश्वास दिएर गयो कोही आयो जिन्दगीमा बास दिएर गयो मिठा मिठा बातहरू खास दिएर गयो मिठा मिठा बातहरू खास दिएर गयो नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु साहित्यिकको साझा फुलबारी कार्यक्रम मेरो रचनाको पर्खाइमा बस्नुभएका तपाईँ सबै सबैलाई भेट्नको लागि आज पनि आइसकेका छौँ तपाईँकै मनभित्र सफल बस्न सफल कार्यक्रम कार्यक्रम मेरो रचनाको बसाइँ लिएर प्रविधिमा हुनुहुन्छ अननीय मित्र राज भने म छु तपाईँकै मनभित्रको साथी साहित्यिक मित्र दिपेन्द्र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 को लागि तपाईँसँगै तपाईँको त्यो भावनामा बग्नको लागि ती भावना रूपी डुंगामा सहेर गर्नको लागि तपाईँसँगै त्यो भावनाको डुङ्गा रूपी समुद्रमा सहर गर्नको लागि आज पनि हामी आएका छौँ तपाईँका रचनाहरूले ठाउँ पाउने कार्यक्रम हो यो गजल कथा कविता हाइकु जस्ता साहित्यका सबै विधाहरू समेटिने कार्यक्रम कार्यक्रम मेरो रचना साहित्यको साझा फुलबारे पनि भन्ने रुचाउँछु म तपाईँकै त्यो मनभित्र बस्न सफल कार्यक्रम हो यो र तपाईँले धेरै रुचाउनु भएको कार्यक्रम र यो कार्यक्रम धेरै वेबसाइटहरू मार्फत पनि तपाईँले सुन्न सक्नुहुनेछ मोहन बिहानी ब्लग स्पोर्ट डट कमबाट त्यसै गरी चिसापानी ब्लग पनि तपाईँले कार्यक्रम मेरो रचनालाई जुनसुकै समयमा तपाईँले डाउनलोड गरेर सुन्ने व्यवस्था मिलाएका छौँ हामीले त्यसै रेडियो अर्पण ब्लग स्पोर्ट पनि तपाईँले जुनसुकै समयमा जस्तोसुकै अवस्थामा रहे पनि तपाईँले कार्यक्रम मेरो रचना तपाईँकै आफ्नै कार्यक्रम कार्यक्रम मेरो रचनालाई डाउनलोड गरेर सुन्ने व्यवस्था तपाईँलाई हामीले मिलाइदिएका छौँ तपाईँले अवश्य पनि सुन्नुहुन्छ तपाईँले धेरै रुचाउनु भएको छ कार्यक्रमलाई धेरै मन पराउनु भएको छ र यहाँसम्म आइपुग्नका लागि तपाईँले हामीलाई साथ दिइराख्नु भएको छ आज पनि तपाईँले पठाउनुभएका धेरै रचनाहरू मेरा पोल्टभरि छन् सुरुवातमा मैले एउटा गजललाई जोडेको थिएँ कोही आयो जिन्दगीमा बास दिएर गयौँ मिठा मिठा बातहरू खास दिएर गयौँ सडक छापहरू यस अर्थ थमा खुसी छ सडक छापहरू यस अर्थमा खुसी छन् दियो कसैले धरती आकाश दिएर गयो कोही आयो जिन्दगीमा बास दिएर गयो मिठा मिठा बातहरू खास दिएर गयो वास्तवमै पनि हुनसक्छ तपाईँको यो हाम्रो जिन्दगीमा तपाईँ र मेरो जिन्दगीमा यस्ता कुराहरू अवश्य पनि आउन सक्छन् मिठा मिठा बातहरू गर्न आउँछन् र केही कुरामा मिठा बातहरू गर्दा गर्दै हाम्रो जीवनलाई एउटा अन्धकारमय कुनामा छोडिदिन्छन् अनि खास दिएर गएका हामी पाउन सक्छौँ आफ्नो जिन्दगीलाई प्रिय मित्र यो वसायमा रहेर मैले मुकुन्दपुर आठ नौलपरासीदेखि हाल इजरायलमा बस्नुहुन्छ उहाँ देवी सुवेदी जीषीजीको गजललाई उत्थान गरेको थिए प्रिय मित्र यो गजल सँगसँगै एउटा सुमधुर आवाज तपाईँको लागि सुनाउन चाहन्छु कार्यक्रमसँगै रहनुहोला रा, कसको दिलमा फुल लमा यति धेरै माया गर्छ खै कसरी भुलो ला रमा खै कसरी भुलो ला रमा तिम्रो दिलमा तिमी नै छौ दिलभित्र तिमी नै तिमी तिमी कुनै छ र यति धेरै माया दिने यति धेरै माया दिने हो तपाईँ र मेरो जिन्दगीमा यस्तै हुनसक्छ कोही जिन्दगीमा फुल्न आउँछन् ती फुल फक्रिसकेपछि झर्नु पर्दो रहेछ प्रिय मित्र तपाईँ र मेरो जिन्दगीमा पनि यस्तै फुलहरू फुल्न सक्छन् जिन्दगी हो बेकार मेरो मात्रै हो त जिन्दगी हो बेकार मेरो मात्रै हो त बिग्रिएको घरबार मेरै मात्रै हो त चन्द्रमुखी छन् कोही सूर्यमुखी कोही चन्द्रमुखी छन् कोही सूर्यमुखी को अनुहार मेरै मात्र हो त जिन्दगी हो बेकार मेरै मात्र हो त देख्दैछु खुसियाली चारैतिर छाएको देख्दैछु खुसियाली चारैतिर छाएको उजाडियो संसार मेरै मात्र हो त बिग्रिएको घरबार मेरै मात्र हो त ढुङ्गाको भर माटो माटोको भर ढुङ्गा ढुङ्गाको भर माटो माटोको भर ढुङ्गा नभएको कोही आधार मेरै मात्रै हो त घरबार मेरै मात्रै हो त उन्नति र प्रगति छ साथीभाइ सबैको उन्नति र प्रगति छ साथीभाइ सबैको सधैँ घाटको व्यापार मेरै मात्रै हो त सधैँ व्यापार मेरै मात्रै हो त घरबार मेरै मात्र हो त जिन्दगी यो बेकार मेरै मात्र हो त घरबार मेरै मात्र हो त जिन्दगी फुल्दा फुल्दै बेकार हुनसक्छ र जिन्दगीमा हामीले सोचेको त्यो फुल आफैले टिप्न नपाउँदा त्यो चन्द्रमुखी भए तापनि सूर्यमुखी भए पनि त्यो अनुहार हामीको रूप देख्न पुग्छौँ जब हामी त्यो ओइलिएको फुलबाट तल झर्छौँ र त्यो फक्रिएको फुलबाट तल झरिसकेपछि ओइलिन पुग्छौँ मायामै यस्तै हुन्छन् अनि साथीहरूको उन्नति देख्दा प्रगति देख्दा तपाईँ र म यस्तो अवस्थामा हुँदा अलिकति पीडा त हुन्छ नै मोहन बिहानी भक्तिपुर साथ सरलाईदेखि पठाउनु भएको थियो रचनालाई गजललाई पठाइदिनुभयो मोहन बिहानी जीप्रति आभारी रहे आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पढ्न पाइराखौँ उहाँको पनि ब्लग स्पोर्ट कार्यक्रम मेरो रचना बज्छ तपाईँले अवश्य सुन्नुहुनेछ मलाई यो विश्वास छ र उहाँको रचनालाई पनि आज मैले यो बसाइम रहेर गर्न पाएँ निकै आभारी छु म उहाँप्रति उहाँले कार्यक्रमलाई माया गरेर यो रचना पठाइदिनु भयो त्यसै आज तिज पनि नजिकै नजिकै छ तिजको केही रचनाहरू मेरो हातमा मेरो पोल्टमा पर्न सफल भएको छ र ती रचनाहरूलाई पनि म आज जोड्न चाहन्छु यहाँनिर रहेर अन्जान श्रेष्ठ आवागी कान्छी बजार स्याङ्जादेखि उहाँले पठाउनु भएको एउटा रचना छ तिजकै सन्दर्भमा लेख्नु भएको रचना छम छम नाच्न त प्यारी तिज आउँदैछ छम छम नाच त प्यारी तिज आउँदैछ कम्बर भाँच न प्यारे तिज आउँदैछ नाचन प्यारी तिज आउँदैछ कम्बर भाँच प्यारी तीज आ कति धाँच शिव मंदिर व्रत बस कति धावसौ शिव मंदिर व्रत बस अब तर मगन प्यारी तीज आमछम नाचना प्यारी तीज आज बर पाऊदानी तिमी मंदिनौ मजस्त बर पाऊदानी तिमी मंदिनौ अब तेह आट न्यारे तीज आँद कम्बर भाचना प्यारी तीज आ तिम्रो उमे उमेरले डाडा काटिसक्यो मसँग तिम्रो उमेरले डाँडा काटिसक्यो मसँग नयाँ नाता गाँसन प्यारी तिज आउँदैछ छम छम नाचन प्यारी तिज आउँदैछ कम्बर भाचन प्यारी तीज आउँदैछ कम्बर भाँचन प्यारी तिज आउँदैछ आफ्नो प्रियसीलाई छम छम नाच तेज आउँदैछ है त्यो कम्बर भाचियो भने अवश्य पनि मलाई पनि नाच्न मन लाग्छ कि भन्ने कुराहरू हुनसक्छ यो रचनामा निकै सुन्दर रचना कोर्नु भएको छ अञ्जन श्रेष्ठ बागेजीले कति धाउँछौँ शिव मन्दिर व्रत बसी अब बर माग प्यारी ती आउँदैछ वास्तवमा पनि धेरै कुराहरू हामी सुन्ने गर्छौँ पतिदेवको लागि व्रत बस्ने कुराहरू पनि हामी सुन्न पाउँछौँ र विवाह नभएका जति पनि हाम्रो साथीहरू हुन्छन् जति पनि मित्रहरू हुन्छन् उहाँहरूले चाहिँ राम्रो वर पाओस् है भनेर व्रत बस्ने चलन पनि छ अरे भन्ने हामी कहीँ कतै सुन्न पाइन्छ पनि यस्ता कुराहरू हामीले सुन्न पाएकै पनि हौँ र यहाँनिर भनिएको कुराहरू पनि उत्थान गरिएको छ गजलमा निकै सुन्दर गजल पठाइदिनु यो गजलको लागि अन्जान श्रेष्ठ अभागीजी प्रति आभारी रही आगामी रह दिन ये ये रचना पढ़ना पाईरा मेरे हाथ में सुमन स्मरिक रमल सी को सवाल रफ रही है वहां को सवाल जवाब रहकर इसी वाचन कर सवाल लेख् सुमन स्मरिकजी जवाब दिन कोशिश कमल संघर्ष जी ने सवाल जवाबी वाचन गर्न चाहन्छु बाढी आउला अरू के गर्ला बाढी आउला अरू के गर्ला घर बगाउँला अरू के गर्ला कसैले रिसले कोही देशको कसैको रिसले कोही देशको तस्बिर जलाउला के गर्ला बाढी आउँला अरूले के गर्ला तिम्रो महल देखेर गरिबले तिम्रो महल देखेर गरिबले सपना सजाउला अरूले के गर्ला बाढी आउला अरूले के गर्ला आउँला आउन देउ यार सरकारलाई आउन देऊ आउन देऊ यार सरकारलाई आउन देऊ भित्ता भत्काउँला अरूले के गर्ला बाढी आउँला अरूले के गर्ला घर बगाउँला अरूले के गर्ला त्यसै गरी यहाँनिर जवाफलाई म यहाँ जोड्न चाहन्छु कमल सङ्घर्षजीको जवाफ यस्तो छ बाड़ी बनेर आउँछु अनि थाहा पाउँछौ बाढी बनेर आउँछु अनि थाहा पाउँछौ के के बगाउँछु अनि थाह पाउँछौँ सुन्दै जानु है तस्बिर जलाएर मेरो जलाएर मेरो रिस मेटिन्ना सारा देश जलाउँछु अनि थाहा बाडी बनेर आउँछु अनि थाहा महलमा आँखा गाड्ने गरिबलाई महलमा आँखा गाड्ने गरिबलाई अमर पुर्याउँछु अनि थाहा पाउँछौ बाढी भनेर आउँछु अनि थाहा पाउँछु भित्तै मात्र होइन तिम्रो घर भत्काएर भित्तै मात्र होइन तिम्रो घर भत्काएर सडक बनाउँछु अनि थाहा पाउँछौ बाढी भनेर आउँछु अनि थाहा पाउँछु कवि हुँ कविता त लेख्छु लेख्छु कवि हुँ कविता त लेख्छु लेख्छु गजल सुनाउँछु अनि थाहा पाउँछौ बाढी बनेर आउँछु अनि थाहा पाउँछौ के के बगाउँछु अनि थाहा पाउँछौ के के बगाउँछु अनि थाह पाउँछौ निकै सुन्दर रचना यहाँनिर वाचन गरेँ मैले सवाल जवाब रहेको थियो सुमन स्मारिका र कमल सङ्घर्ष जीजीको उहाँहरूले यो रचनालाई वीरपथ आछाम हाल टिकापुर कैलालीबाट पठाउनु भएको थियो यो दे दे दे दे दे इस्ते इस्ते इस्ते रचना पठाइदिनुभयो तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र कमल सङ्घर्ष ठुलेसन आसामको हुनुहुन्छ र दुवैजना साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पढ्न पाइराखौँ र त्यसै अर्को रचनालाई पनि म अगाडि जोड्न चाहन्छु मेरो हातमा अर्को रचना छ घायल दिपक कार्की नाम लेख्नु भएको छ उहाँले धनक कुटा नौ ललपुर बाँकी भनेर चाहिँ उहाँले ठेगाना लेख्नु भएको र अन्त्यमा अर्को ठेगाना पनि लेख्नु भएको छ गुजरात भारत हाल भनेर लेख्नु भएको छ हाल भारतदेखि उहाँले यो रचनालाई पठाउनु भएको छ उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु हिजो आज तिजको हलचल होला साथी भयङ्कर छलफल होला हिजो आज तिजको हलचल होला साथीसङ्गीको भयङ्कर छलफल होला दिनभर जहाँ जता गनिए साँचै दिनभर जहाँ जता गए नि हरेक साँझ भने चहल पहल होला साथीसँगै भयङ्कर छलफल होला कसरी पार्ने छलफल दिदी बहिनीसँगै कसरी पार्ने सफल दिदी बहिनीसँगै सबै दाजुभाइको दल भेला होला हिजो आज तीजको हलचल होला पोहोर त सँगै थिए रमाउँदै साथीसँग पोहोर त सँगै थिए रमाउँदै साथीसँग यो साल तल घरको कमाल होला हिजो आज तिजको हलचल होला साथी सङ्गीतको भयङ्कर छलफल होला साथी सङ्गीको भयङ्कर छलफल होला निकै सुन्दर रचना, रचना, रचना आ, यो सुन्दर रचनाको लागि कमल सङ्घर्षजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा अर्को रचनालाई पठाउनु भएको छ त्यसै गरी अर्को रचना यहाँनिर पढ्न कोसिस गरिराखेको छु मैले यो रचनालाई पठाउनु भएको छ रामसरण श्रेष्ठजीले चिसा पानी छ देखि उहाँको गजल छ उहाँको गजललाई अगाडि जोड्न चाहन्छु खेत र बारीमा किसान जिन्दगी भर खेत र बारीमा किसान जिन्दगी भर फलाउँछन् मकै र धान जिन्दगी भर आमा भन्थे यस्तो काम गरिदेऊ देखा बाह्र आमा भन्थे यस्तो काम गरी देखा जसले मेटिन्न पहिचान जिन्दगी भर फलाउँछन् मकै धान जिन्दगी मलाई मेरो गुरुहरूले सिकाएका हुन् मैले सिकाएको हुन् कायम राख्छु है इमान जिन्दगीभर फलाउँछन् मकै धान जिन्दगीभर छोराछोरी हुर्काए पढेर पढेर विदेशिए छोराछोरी हुर्काए पढेर विदेशिए सुनसान घर दलान जिन्दगीभर फलाउँछन् मकै धान जिन्दगीभर रामले त्यस्तो अनुसन्धान गरिरहेछ रामले त्यस्तै अनुसन्धान गरिरहेछ जसले दिलाउँछ मुस्कान जिन्दगीभर खेत र बारी म किसान जिंदगी भर फला मकई रिंदगी भर फला मकई रिंदगी भर रामचुर श्रेष्ठ चीसा पानी तई मया लो मेर के भू मजस्तु हजार पर छम दा मर छो न भ्रिय तिमी तस् पर छू मजस्तु हजार पैहज बोट रितो यहाटा फूल झरदे खाली न्यूदो तिरो मैले संसार छोड़ आफूलाई माया गर्ने मान्छे मरेर गइरहेँ भो तपाईँ र म आफ्नो त्यो मायालाई जीवित पार्नको लागि आफ्नो त्यो मायालाई छोडेर गएको आफ्नो मायालुको मायालाई बचाउनका लागि हामी जीवितै रहनुपर्छ र बाँचेर संसारमा केही गरेर देखाउनु पर्छ कठै जिन्दगी हो शराबै सर भो कठै जिन्दगी हो शराभै सर भो सधैँ चोट मिल्दा त पापै सर भो कठै जिन्दगी हो शराभै सर भो सधैँ चोट मिल्दा त पापै सर भो हरायो खुसीको सुनौलो बिहानी हरायो खुसीको सुनौलो बिहानी नपाएर हाँसो अफापै सर भो सधैँ चोट मिल्दा त पापै सर भो पेरमा डुबेरै बितेथ्यो जौवानी पेरमै डुबेर बितेथ्यो जौवानी झनै यो बुढौती त धपै सर भो सधैँ चोट मिल्दा त पापै सर भो बसेको छ भित्रै नमेटिने निसानी बसेको छ भित्रै नमेटिने निसानी लुकाएर राख्दा ती छाप सरी भो सधैँ चोट मिल्दा त पाप सरी कठै जिन्दगी यो। हो शरापै सर भो चोट मिल्दा त पापै सर भो सधैँ चोट मिल्दा त पापै सर भो प्रिय मित्र वास्तवमै पनि हो तपाईँ र मेरो जिन्दगीमा कहिलेकाहीँ यस्तै किसिमको अनौठो घटना घट्न सक्छ जिन्दगीमा त्यो सराप बन्न सक्छ हाम्रो माया प्रीतिहरू अनि चोट मिल्दा हामीलाई पापै लागेको हो कि हर खुसीहरू चोडिदिँदा यस्तै यस्तै कुराहरू हुनसक्छ निकै सुन्दर रचनालाई यहाँनिर मैले वाचन गरे कोमल भट्ट पुरानो नाइकअप काठमाडौँ हाल रोचेस्टार न्युयोर्कबाट उहाँले यो रचनालाई पठाउनु भएको थियो निकै सुन्दर रचनाहरू उहाँले पठाउनुहुन्छ कार्यक्रममा प्रिय मित्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय सँगसँगै तपाईँले हामीलाई इन्टर अनलाइनको डब्लु डब्लु रेडियो अर्पण डट कमबाट पनि विश्वभर एकै साथ सुनिराख्नु भएको छ र तपाईँकै साहित्यिक बसाइ तपाईँकै रचनाहरूको बसाई तपाईँको त्यो रचनाहरूले ठाउँ पाउने कार्यक्रम र तपाईँको मनभित्र बस्न सफल कार्यक्रम कार्यक्रम मेरो रचनाको बसाइमा हामी रहिराखेका छौँ कार्यक्रम सम्बन्धी सल्लाह सुझाव किताब छ भने अवश्य पनि तपाईँले हामीलाई प्रतिक्रिया दिन सक्नुहुनेछ र कार्यक्रममा तपाईँ पनि आफ्नो रचनाहरू पठाउन चाहनुहुन्छ भने कार्यक्रम मेरो रचनालाई सम्झनुहोला कार्यक्रम मेरो रचना रेडियो वर्पण एक सय चार एक बकुला चौक चितवन र सँगसँगै फेसबुक चलाउनुहुन्छ इन्टरनेटको जमाना छ र फेसबुक चलाउनुहुन्छ भने पनि आफ्नो फेसबुकमा गएर मेरो रचना सर्च गर्नुहोला र मेरो रचनाको फेसबुक पेज तपाईँले पाउनुहुनेछ कार्यक्रम मेरो रचनाको लाइक पेजमा चाहिँ लाइक गर्नुभयो भने तपाईँको रचनाहरू त्यो लाइक पेज मार्फत म मा खाइपुग्नेछ र तपाईँको रचनालाई म यो बसाइँमा रहेर वाचन गर्नेछु त्यसै गरी अर्को रचनालाई यहाँनिर म वाचन गर्न चाहन्छु मेरो हातमा गजल छ फेमोस प्रधान झापा बुधबारे साथ हाल दोहा कतारदेखि उहाँले रचनालाई पठाउनु भएको छ तिनै बुढापाका हजुरबाको कुरा गर्दैछु तिनै हाम्रो बुढापाका हजुरबाको कुरा गर्दैछु सुक्खा मान सुखा मान खाएका हजुरबाहको कुरा गर्दैछु नुनका भारी बोक्नलाई भोजपुरबाट हिँडेर नुनका भारी बोक्नलाई भोजपुरबाट हिँडेर बेसीसम्म पैदल आका हजुरबाको कुरा गर्दैछु सुक्खा सुक्खा मुना माना घिउ खाएका हजुरबाको कुरा गर्दैछु आफू <एड़ागा> नखाई <गसध> दुखा गरेर परिवारलाई खुसी दिना आफू नखाई दु गरेर परिवारलाई खुसी दिन सालै पिच्छे मुक्लान धाका हजुरबाको कुरा गर्दैछु तिनै हाम्रो बुढापाका हजुरबाको कुरा गर्दैछु वीर गोर्खाली खुकुरीको भरमा बैरीसँग लडेर वीर गोर्खाली खुकुरीको भरमा बैरीसँग लडेर देशकै लागि अमर भाका हजुरबाको भाक कुरा गर्दैछु सुख सुख मान घि खाका हजुरभाग को तीन हम बुढ़ापा हजुरबाग का सुख मन घि खाका हजुरबाक को सुख मना घि खाका हजुरभाग को छू पर संग मोटू साटे की छोरे ए मित्र के के पच्ची -पच्ची के अब भने तपाईँको रचनाहरूलाई वाचन गर्दा गर्दै हामी छुट्टिने समय आइसकेको छ के गर्ने समयले हामीलाई साथ नदिँदो रहेछ समयकै पछि पछि तपाईँ र म दौडिनुपर्छ के गर्ने तपाईँको रचनाहरू धेरै बाँकी रहे क्षमा गर्नुहोला आगामी हप्ता अवश्य पनि तपाईँको रचनाहरूलाई म जोड्दै जाने नै साथ यसरी नै पाइराखौँ र तपाईँले यो कार्यक्रमलाई रेडियो अर्पण एक सय र डब्लु डब्लु डब्लु डट रेडियो र डब्लु डब्लुडब्लु बाट रेडियो अर्पन डट पनि सुनिदिनुभयो र त्यसै गरी मोहन बिहानी डट ब्लग स्पोर्ट डट कमबाट पनि तपाईँले यो कार्यक्रमलाई डाउनलोड गरेर सुन्न सक्नुहुनेछ त्यसै गरी अर्को ब्लग स्पोर्ट पनि भन्न चाहन्छु यहाँनिर रहेर चिसापानी नेपाल डट कमबाट पनि तपाईँले जे ब्लग स्पोर्ट डट कमबाट पनि यो कार्यक्रमलाई सुन्न सक्नुहुनेछ भन्दै आजको कार्यक्रमबाट पनि विदा हुनुपर्छ यति निजेल सुनेर साथ सा दिनुभयो तपाईँलाई रचना पठाउनु हुने तपाईँ सबै सबैलाई धन्यवाद र प्रविधिमा रहेर मेरो यो स्वरलाई तपाईँको रिडोसम्म पुर्याउन साथ दिनुहुने मित्र राजप्रति आभार प्रकट गर्दै तपाईँकै साहित्यिक मित्र दिपेन्द्र पनि साहित्यिक र सिर्जनाको सदैव सम्मान गरौँ भन्दै बिदा हुन चाहन्छु नमस्कार तपाईँको बाक्य बल शुभ रह गए दुख मोटू पोल छाती खप न सक न मराती दुख मोटू छाती खप न नकदी न मराती सधेस्ते वज्रपाता छिमा थी